यहां कस को दुख दर्द में को रोईदीयो यहां कस को दुख दर्द में को रोईदीय मन मेरे दुख्यो आंखा मेरो रोईदीयो लगोट सो बच्चाई लगोट सानो लगे थी बच्चा जब आपने आमा देखियो रोईदीयो मन मेरे दुख्यो आंखा मेरो रोईदीयो होचो को शिर में तप्प आंसू खस्यो फेरी होचो को शिर में खस्यो फेरी जब अंगालो में बेर अग्लो मन मेरो दुख्यो आंखा मेरो रोईदीयो गरीबका आँखा मात्रै होइन अरू नै रुन्छन् आँखा मात्रै होइन अरू नै यो आकाश उसको छानो हो रोइदियो मन मेरो दुख्यो आँखा मेरो रोइदियो अचेलपो रून तिमीलाई सम्झिनुपर्छ अचेलपो रून तिमीलाई सम्झिनुपर्छ बच्चामा त पेन्सिल हरायो रोइदियो यहाँ कसको दुःख दर्दमा को रोइदियो मन मेरो दुख्यो आँखा मेरो रोइदियो बुल्मी आप चौर घर हुनुभएका गजलकार कृष्ण प्रसाद अरियालको यो गजल बाछन सँगसँगै उज्यालो रेडियो नेटवर्कको रात्रिपस्तुति बुलबुल लिएर आज पनि उत्पादन सहयोगी संघर्ष विष्ट्र र म अच्युत घिमिरे बुलबुल उपस्थित भएका छौं शुभसन्ध्या शुभ समय शुभ पल शुभ क्षेण शुभरात्रि उज्यालो रेडियो नेटवर्कको रात्रिपस्तुति बुलबुल अन्तर्गत आजको साँझमा म गजलकार कृष्ण प्रसाद लिएर आइपुगेको छु गजलकार कृष्ण प्रसाद अर्याल को बारे में मैं धीरे सुने धेरे मंच वहां वाचन करना गई रह टिफोन संवाद अथवा फेसबुक को मैसेंजर संवाद भोरे भैस तर जूड़े थे आज जुरे वहां काठम्डू आने बेला में मैं आज बुलबुल को स्टूडियोसम वहां लु उजालो घर में आईपुग् हमी वहां का गजल सुंद वहांसंग आज को कार्रम में कृष्णजी तबला स्वागत है हजुर धन्यवाद मलाई साह्रै रमाइलो लागेको चाहिँ पटक रेडियो रेडियोमा इन्टरभ्यू बोल्दै हुनुहुन्छ आज होइन त हजुर मञ्चहरूमा चाहिँ निकै गजल बाचन गरियो केही मञ्चहरूमा भनौँ न पाँच सातवटा मञ्च तताउने आगो बाल्ने भन्छन् नि आजकल भन्छन् बाल्नुहुन्छ तपाईँ खै त्यो त श्रोता दर्शक उहाँहरूको लागि अलिकति तपाईँको पृष्ठभूमि बात हो संस्कृत व्याकरण पढ्नुभएको हजुर मैले संस्कृत व्याकरण अध्ययन गरेर अहिले शास्त्री भनेको ब्याचलर समाप्त गरिसकेको छु अब मास्टर पर्ने तयारी नै छ देववाटबाट मेरो प्लस टू र शास्त्री त्यहाँबाट समाप्त भयो र छ क्लासदेखि दससम्म चाहिँ मैले बुटल सिलगरी अवैधिक प्रबन्ध संस्कृत विद्यापीठमा गुरु विद्यापीठमा अध्ययन गरेको हुँ काठमाडौँ तपाईँ छ सात पटक आउनुभयो हामी स्टुडियो बस्नु अगाडि गरेको कुराकानीमा तर अनि अझै तपाईँलाई काठमाडौँको सबै लोकेसन राम्रोसँग थाहा छैन थाहा छैन उज्यालो घरै भेटाउनु पनि गाह्रो गाह्रो भयो त जाउला खेलाएर सोधेर नि आउनुभयो है मान्छेहरूलाई सोध्दै कहाँनिर पर्छ भनेर हजुर चिडियाखानको पर्खाललाई फनक्क घुम्दाखेरि आइपुग्छ भनेर मैले बुझाएको थिएँ अलिक सजिलो भयो सजिलो नै भयो सोध्दै आए दुई ठाउँमा सोध्नु भयो एउटा गजल सुनौ न त्यसपछि अनि आपचौर जाने फेरि काठमाडौँ घुम्ने जम्मैतिर लागउँला बनारस पनि पुग्न सक्छौँ हामी तपाईँको आचार्य जो गर्नुछ अब म सुरु गर्छु है दिलमा आगो छ आँखामा पानी छैन दिलमा आगो छ आँखामा पानी छैन लाग्छ म आधा मतला हुँ उनी छैन दिलमा आगो छ आँखामा पानी छैन लाग्छ म आधा मतला हुँ उला सानी छैन अलिक अप्ठ्यारो बिस्तारा लगाउनुहोस् अलिक अलिक अप्ठ्यारो बिस्तारा लगाउनुहोस् आरामसँग निधाउने मेरो बानी छैन अलिक अप्ठ्यारो बिस्तारा लगाउनुहोस् आरामसँग निधाउने मेरो बानी छैन प्रिय मेरो आफ्नो भन्ने एक दुश्मन मात्रै छ प्रिय मेरो आफ्नो भन्ने एक दुश्मन मात्रै छ ऊ पनि म जस्तै छ चा। खानदानी छैन दिनमा आगो छ आँखामा पानी छैन त्यही हजुरसँग प्रेम भएको मात्रै हो त्यही हजुरसँग प्रेम भएको मात्रै हो मेरो बर्बादीको अरू कुनै कहानी छैन दिलमा आगो छ आँखामा पानी छैन मलाई आफ्नाहरूसँग एलर्जी छ मलाई मलाई आफ्नाहरूसँग एलर्जी छ मलाई आफ्नाहरूसँग एलर्जी छ उसको पनि पराय भन्ने बानी छैन दिलमा आगो छ आँखामा पानी छैन लाग्छ म आधा मतला हुँ उसलाई सानी छैन के तिमीले भन्ने गरेको दुनियाँ यही हो के तिमीले भन्ने गरेको दुनियाँ यही हो के तिमीले भन्ने गरेको दुनियाँ यही हो सायद योसँग मेरो चिनाजानी छैन दिलमा आगो छ आँखामा पानी छैन मैले जे जे बोलेको छु यी सबै झुट हुन् अन्तिम शेर मैले जे जे बोलेको छु यी सबै झुट हुन् सत्य बोलु सत्य बोल्ने बानी छैन दिलमा आगो छ आँखामा पानी छैन लाग्छ म आधा मतला हुँ उहाँलाई छ हानी छैन धन्यवाद कहिले लेख्नुभएको यो, यो लेखेको खासै धेरै भयो छैन दुई महिना गजल लेख्नु थालेको कति भयो त तपाईँले चार वर्ष चार वर्ष भयो हजुर लगभग चार वर्ष भनेपछि तपाईँका गुल्मी आप चौरमा हुँदैखेरिबाट लेख्नुहुन्थ्यो नाइ नाइ मेरो गजलको पृष्ठभूमि कस्तो छ भन्दाखेरि म पहिला एसएलसीताका एउटा साथी महापुरु विश्वकर्माजीको त्यो भगिनी भन्नुभयो एउटा वा कार्यक्रम आउँछ उसो चाहिँ मेरो एउटा किलोग्राम पङ्गनी भन्ने एउटा साथी थियो एकदम धेरै होइन प्रशंसक हुनु फ्यान अनि उसले भन्थ्यो कि यस्तो त कसैले गर्दैन भन्थेँ म चाहिँ भन्थेँ कि मलाई झेउ लाग्थ्यो अनि भन्थेँ यहाँ यतिको त म पनि भन्छु भन्थेँ अनि मैले त्यही भएर म यतिको लेख्छु भन्ने भावनाले मैले चाहिँ त्यो लेख्न सुरु गरेँ मैले कतै कतै त महावीर विषय गरेको मुक्त पनि आफ्नै नाममा पनि सुनाएँ होला सायद सुरु सुरुमा मलाई त्यस्तो लाग्छ सिक्दाखेरि म दस क्लास एसएलसीमा नै म बुटोल थिएँ बुटोल नयाँ मेलमा छँदाखेरि बगिन मन में उत्कृष्ट छवटा मुक्तक छनौट होने भो मैं पठान शुरू करें अं समय तो पड़े पची पढ़ना उत्कृष्ट छचि एकचि तो यो कि मैं कई साथी नाम आपको नाम अर्क आइडी बनाए मैं छतवटा मुक्तक पठाएं रस में तीनटा जी पड़े जो लिटा पड़े अनि त्यही सिलसिला चल्टा एक चाहिँ एकचोटि चाहिँ अब हाम्रो इन्दनडी भण्डारी भन्ने एउटा दाजु हुनुहुन्छ गुर्मीकै उहाँले चाहिँ गजल लेख्नुहुन्थ्यो होइन अनि उहाँको गजल थियो मैले त्यहाँ केही कमेन्ट गरेँ भनेको यस्तो खासै भएन मजा लागेन भन्ने कुरा गरेको उहाँले भन्नुभयो कि होइन भाइ दुई चारवटा मुक्त चाहिँ बगिने मनबाट वाचन हुँदैमा तिमी यसरी कसरी भन्न सक्छौ भनेर उहाँले भन्नुभयो अनि मैले भनेँ कि मलाई लाग्यो कि तपाईँ जति गजल म पनि लेख्छु भनेर म सुरु गरेँ यही इखमा म सुरु गरेँ अब गजल लेख्न त्यसपछि जे छु यही तपाईँको अगाडि छु अचेल इन्धनजीसँग कुराकानी हुन्छ कि हुँदैन हुँदैन एकचोटि खासै हामी फ्रेन्ड उहाँ अनफ्रेन्ड गर्नुभएको छ मलाई अनि हामीहरू एकचोटि के भयो बहर बहारको गजलप्रतिको जातो छन्द के अरे बहरको गजलप्रतिको त्यसमा म प्रथम भएँ अनि त्यसपछि उहाँले एकचोटि के कुरा गर्नुभएको मैले त्यही थियो मेरो मनमा त्यो मैले भनेँ अनि उहाँले भन्नुभएको थियो भाइको घमण्ड अझै पनि उस्तै रहेछ भन्नुहुन्थ्यो साँच्चै भन्नुभयो भने म मेरो घमण्डको राम्रो फ्यान हो अनि मलाई बहुत राम्रो लेख्नुहुन्छ हो एकदम राम्रो लेख्नुहुन्छ त्यो बखत त्यस्तै कुनै सेयर यो भएन नि भन्ने लागेको थियो मलाई यति कमेन्ट गरेको थियो मैले धेरै कमेन्ट केही कमेन्ट गर्थेँ खासै भएन नि खालको त्यही कमेन्ट थियो अनि यो कमेन्ट पचाउने खालको थियो नै उहाँले पनि के सोच्नुभयो त्यो चाहिँ त्यो उहाँको चाहिँ एउटा वाक्य थियो दुई चारवटा चाहिँ मुक्तक बहकै मनबाट बाँच्नु हुँदैमा ये तो वहां कोल्ल स्तर को मैं मैं मन, मन में नहीं लिखे मैं हजूरी तो गजल में भी लिख् भाई लगे मूरू करा गजल सुना मू कर आईसके दुख और बर्बादी एकपटक आईसके दुखर बर्बादी एकपटक तिमी आटक आइसके दुःखहरू बर्बादीहरू एकपटक के नै छ तिमी पनि आउनु एकपटक त्यसपछि तिम्रो यादसँग कतै भेट भएन त्यसपछि तिम्रो यादसँग कतै भेट भएन मेरो मृत्युमा मलाईमा आए थियो ऊ एकपटक मेरो मृत्युमा मलाईमा आए थियो ऊ एकपटक त्यसलाई के भन्छन् रे मान्छेले चोर्छन् नि त्यसलाई के भन्छन् रे मान्छेले चोर्छन् नि ए अँ मसँग पनि थियो मोटु एकपटक ए मसँग <गी> पनि थियो मुटु एकपटक जिन्दगीको सरकारमाथि धावा बोलेर जिन्दगीको सरकारमाथि धावा बोलेर अवश्य पनि गर्नेछ मृत्युले कु एकपटक आइसके दुःखहरू बर्बादीहरू एकपटक दियोकै गल्ती हो आजसम्म निभिरहनु त दियोकै गल्ती हो आजसम्म निभिरहनु त मैले त गरेको मात्रै हुँ फु एकपटक मैले त गरेको मात्रै हुँ फु एकपटक के प्रेम साँच्चीकै बर्बादीको यात्रा हो त के प्रेम साँच्चीकै बर्बादीको यात्रा हो त ठिकै छ नि त यो यात्रा गरेर हेर्छु एकपटक ठिकै छ नि त यो यात्रा गरेर हेर्छु एकपटक मैले पनि साफसँग झपारेर पठाइदिएँ मैले पनि साफसँग झपारेर पठाइदिएँ तिम्रो याद आए थियो मेरो सामु एकपटक तिम्रो याद आए थियो मेरो सामु एकपटक तेरो दुर्भाग्य म जस्ताको आँखामा बसिस् तेरो दुर्भाग्य म जस्ताको आँखामा बसिस, भुइँमा नखसी सुखै छैन आँसु एकपटक आइसके दुःखहरू बर्बादीहरू एकपटक किनै छ र तिमी पनि आउनु एकपटक धन्यवाद कतिवटा पुगे तपाईँका गजलहरू चाहिँ मैले पहिला पहिलाको खासै ग त्यो मसँग रेकर्ड पनि भएन लेख्ने फेसबुकतिर राख्ने त्यही भयो त्यतै होलान् जस्तो लाग्छ केही मैले जम्मा गर्न थालेको चाहिँ सत्तरी असीवटा गजल होला नि मसँग खासै धेरै पनि लेखा छैन त्यही सत्य गज जति मसँग हुन भेटिन्छन् मेरो अहिले मञ्चहरू चाहिँ कतिवटा सुनाउनु भयो म चाहिँ चारवटामा कस्तो भन्दाखेरि चितन मलाई मलाई पहिलोपटक चाहिँ चितन गजल मञ्चले स्टेज दिएको थियो अनि दोस्रोमा म अनि कैलाली गएँ अनि तेस्रो काव्य मुसाएर चौथो आभा यिनै पनि कतै कतै अलिअलि सुनाइयो पनि होला दुई चारवटा गजल स्टेज नै भनेर चाहिँ यिनै चारवटामा हिँड्ने जस्तो लाग्छ मलाई अब के गर्ने अब आउँदा दिनहरूमा गजललाई यसो गर्छु म पुस्तक निकाल्छु अथवा केही गर्छु भन्ने सोच छ त्यो सोच पनि छ किनकि निकालौँ जस्तो पनि लागिरहेछ निकाल निकालिदिन्छु भन्ने पनि मैले मान्छे केही त भेटेको छु तर कस्तो लाग्छ भन्दाखेरि निकालिसकेपछि त्यसले मलाई पनि केही होस् होइन केवल वनस्पतिको नाश मात्र नहोस् ना भन्ने म चाहन्छु त्यही हुनाले म के अडिक छु अहिलेसम्मलाई अब निकाल्ने भन्छ राम्रो त्यस्तो कुनै र दुवैजनालाई बजार व्यवस्था राम्रो हुने तरिकाले आइदियो भने म निकाल्न तयार पनि छु सत्तरी असीवटा गजर पुगेँ हजुर अब तपाईँको अलि अलि अगाडिको पुस्ताको साथीहरूसँग फेरि कुरा गरौँ है इन्धनजीसँग ग्रह मिलेन अब ग्रह मिलेको चाहिँ अगाडिको पुस्ता कोही छ तपाईँको यस्तो छ त्यही हो अब हाम्रो देववाडको साथीहरू देववाडमा गजलको राम्रो माल चाहिँ गजलको मात्र भन्दिनँ म कविता हरेक कुराको छ सबैको छ संस्कृत पढ्छन् होइन साथीहरू दाईहरू मनोज भण्डारी गोविन्द गोपाल कतिवटा लगायतका दाईहरूको राम्रो राम्रो त्यो सहयोग भनौँ एउटा सद्भाव पनि छ साहित्यप्रति एकदम सानो भाइहरूले पनि हामी हाम्रो आश्रममा गुरुकुलममा लगभग एक सय जति विद्यार्थी छन् होला त्यहाँ सबैले लेख्छन् गजल त्यो ठुलो कुरा होइन कसले कतिको लेख्छ को कति बाहिर पुग्यो अनि कस कसले आफ्नो नाम कति बनायो भन्ने कुरा एक ठाउँ छ तर गजल सबैले लेख्छन् मैले पनि सुरु सुरुमा कविताकै माहौल थियो अनि म त्यहाँ पढ्न आइसकेपछि मैले अलिअलि गजल लेख्ने त्यो हुनाले पछि अनि भाइहरूलाई अलिअलि गजल लेख्न सिकायो एक त नवराज गुरुजीको उसमै मैले तिन दिनसम्म गजलको प्रशिक्षण जस्तो सामान्य म सिकाउनु त के सक्छु र त्यही पनि यस्तो हुन्छ है सामान्य सिद्धान्त निराज गुरु भनेको नवराज पौडेल भन्ने हाम्रो त्यही प्रचार गुरु हुन्छ डाक्टर नवजार पौडेल नवराज पौडेल उहाँले चाहिँ देउन त भाइहरूलाई केही सिकायो भनेर मैले तिन दिनसम्म एक एक घन्टाको दरले क्लास दिएर अलिअलि सामान्य नियमहरू सिकाउनु त म के सक्छु र त्यही गर्नाले सा अब गजल भनिसकेपछि हाम्रो छ क्लासका भाइले पनि काफिया मिलेन है भन्न स सकेनसम्म छन् जस्तो भयो छन् त्यो हाम्रो आश्रममा त्यो चाहिँ साहित्यप्रतिको एउटा भनौँ न आश्रमको त्यो योगदान भनौ न साहित्यतर्फ राम्रा विद्यार्थीहरू छन् हाम्रा अर्को एउटा गजल सुनाउनु कृष्णजी आज हामी कृष्ण प्रसाद अरियालसँग छौँ गुल्मी आँप घर अहिले काठमाडौँ आउनुभएको बेलामा बुलबुलमा मैले लिएर छु म सुरु गर्छु गजल रहेछ पिरतीको खेत बन्जर तिम्रो रहेछ पिरतीको खेत बन्जर तिम्रो कसले तिर्छ सरकारलाई कर तिम्रो रहे पीरती को खेत बंजर तिम्रो कसले तीर तीर् सरकारलाई कर तिम्रो यहां ईटा लेटाला थीचे यहाँ ईटा ईटालाई थीचिलोक घर तिम्रो यहाँ ईटा ईटालाई थीची सजिलोने घर तिम्रो ऊ आंखा को नानी हो आंखा को नानी हो ऊ आंखा को नानी हो मन हो आँखैको कसिङ्गर तिम्रो म पनि हुँ आँखैको कसिङ्गर तिम्रो सायद अब जिन्दगीभर एक्लो हुनेछु यसकारण सायद अब जिन्दगीभर एक्लो हुनेछु साथ छोड्ने छैन जिन्दगीभर तिम्रो साथ छोड्ने छैन जिन्दगीभर तिम्रो एउटै हावाले उडाएर लग्यो एउटै हावाले उडाएर लग्यो खुसी मेरो अनि मफलर तिम्रो एउटै हावाले उडाएर लग्यो खुसी मेरो अनि मफलर तिम्रो विश्वास गरेको छु धोका दिइहाल विश्वास गरेको छु धोका दिइहाल फर्की फर्की आउँदैन अवसर तिम्रो रहेछ विरातीको खेत बन्जर तिम्रो कसले तिर्छ सरकारलाई कर तिम्रो धन्यवाद तपाईँले गजल लेखिरहँदाखेरि र अथवा वाचन गरिरहँदाखेरि तपाईँलाई के लाग्छ मतलब गजल वाचनमा एकदमै निपुण भयो भने चाहिँ सफल भइन्छ होला कि लेखनमा एकदमै राम्रो भयो भने सफल भइन्छ होला यसको दुवै पक्ष सबल हुनुपर्छ भन्छु म त होइन गजल पनि तर हाम्रो कस्तो छ भन्दाखेरि एउटा स्टेजले पनि हामीहरूलाई सामान्य गजललाई पनि एकदम राम्रो मानिएको जस्तो कि सेर सुन्ने सुन्ने बानी हाम्रोमा गहुँ कम छ होइन गजलमा हामीहरूले चिन्ता धेरै चिन्तन कम गरिरहेको छौँ जस्तो लाग्छ मलाई होइन त्यो बजार खाने सेर हुन्छन् एउटा एउटा सेयर हुन्छ एउटा बजार खाने सेर हुन्छ त्यसमध्ये मलाई लाग्छ सबैले सेयर लेखुन् तबी सेयर बजार खाने किाने मैं तान मरू को म समीक्षा कर सकता संसार में है लगभग सब को मिम्मा जीन सकु आपो बाहक मतलब लाख घमंड नहीं भन न मैं आपको बारे तो मही बोलने सको अचिल के अचिलक पछिल पुस्ता का गजलर तबकान को गजल इसो हेद्दे इस टक्क बजार खाइ टक्क गजल खाइ भाका छुट्या कहीं बस मूक हो होइन जस्तो कि हामीहरूमा एउटा बजार खाने सेर भनेको कस्तो देशको बारेमा बोल्ने आमाको बारेमा बोल्ने होइन यस्ताहरू क्या त्यो चाहिँ छन् चिन्तनभन्दा नि एकदम क्या हाम्रो एउटा त्यो भावनासँग खेल्ने इमोसनल ब्ल्याकमेल भन्छन् सायद त्यसलाई त्यही गरे गरिदिने त्यो भइसकेपछि त आमाको कुरा गरिसकेपछि त हरकैले वा भन्छन् है त्यस्तै भएर रुन्छ पनि त्यस्तै गरेर लेख्यो भने रोइदिन्छन् पनि रोइन्छन् पनि अनि त्यो उनाले ती ती गजलहरू पनि अनि त्यसले अहिले वर्तमान उसलाई त ठिकै गर्ला तर त्यसको भविष्य कति छ कहाँसम्म छ भन्ने कुरा त्यो गजलकारले चाहिँ ध्यान दिनुपर्ने हुन्छ यो यो भनौँ न अब दुई दशक तिन दशकको हाम्रो गजलमा होइन एकदम भविष्यसम्म टिकिरहेको अहिलेसम्म सुरुदेखि टिकिरहेको ड्युरेबल भइरहेको गजल कुन कुन छ जस्तो लाग्छ तपाईँलाई कस छ जस्तो लाग्छ यस्तो त म खासै यति धेरै अपडेट छैन गजलकारहरूसँग पनि त्यही पनि राम्रा गजलकारहरूको होइन अब निरज दाईले राम्रै लेख्नुहुन्छ राम्रो नै लेख्नुहुन्छ राम्रै भन्दै निरज भट्टराई निर निरज भट्टराई केही गजलहरू बढाएको छु मैले उहाँका अनि अब हुकुम लगाइदिने होइन नाम अनन्त अनुराग पनि हुनुहुन्छ प्रतिपर्धन खाने राम्रो लाग्छन् मलाई गजलहरू यही <laughs> अहिलेको वर्तमान हो हाम्रो भाइ लक्ष्मण सङ्गम छुट <laughs> नभन्न हाम्रो त्यो उसले राम्रो लेख्छ अनि यिनै यिनै गजल भन्नु र अरू पनि म यस्तो मलाई मैले देखेका हुने यिनै मेरो नजर होइन र म पनि सबै पक्षबाट ऊ छैन जस्तो लाग्छ मलाई पनि मेरो आफ्नै केही सीमाहरू होला नि केही होला नि त्यो गजलका तपाईँको घर गुल्मे आँपसोर होइन गुल्मेली स्रष्टाहरू चाहिँ कति छन् गजलमा मलाई त्यस्तो थाहा छैन अब गुल्मी आपचोर भयो नि घर छोडेको तेह्र वर्ष भइसक्यो घर बाहिर भन्दाले भुटुलतिर बसियो अनि फेरि देवारतिर बस्यो त्यही होला नि गजल लेख्ने त नेपालमा तिन करोड जनसङ्ख्यामध्ये त्योभन्दा अलिक धेरैले गजल लेख्छन् भन्छन् है त्यो भन्छन् होइन यस्तो हुन्छ गजल लेख्ने भन्ने एउटा सामान्य उछाडै लिइन्छ लेखिन्छ एउटा साहित्यको चाहिँ उमेरमा मान्छे एकचोटि गजलकार र प्रेमी भएन भने त्यो अर्तै छैन अर्तै छैन र त्यसले जिन्दगी बुझेको हुँदैन भन्छन् त राजनीतिर रा प्रेम जसले गर्दैन त्यसले चाहिँ जिन्दगी बुझ्दैन भन्ने एउटा हुन्छ प्रेम सम्बन्धी त्यो त एउटा गजल केही साइनो छ कि जस्तो लाग्छ मलाई र प्रेम मान्छेले जिन्दगीमा केटी गरेकै होला हुन्छ नि जसले अर्को एउटा गजल छ म सुरु गर्छु नसोध को रात हुनुपर्ने दिन कोहुनुपर्ने नसोध को रात हुनुपर्ने दिन कोहुनुपर्ने तिमी सालको पात हुनुपर्ने मसिनको हुनुपर्ने नशोध को रात होने दिन को होने तिमी सालकपात होने मसिन को होने भिंदगी मत दुई दिन को हो भिंदगी मात्र दुई दिन को हो यू तो धरें भोयार एक को यह भोयार एक छिन को होने कमती कबडी ले तो उठाथे होती कबडी ले तो उठाऊ थे हो जिंदगी थोत्रो टो नशोध को रात को होने दिन कोई न भाई होने यहां तिमी मेरे कोई नए पर होने मेरे तो मुटु तिम्रधीन को हुनु यहां, यहां, तिमी मेरे कोई नुट्टू तिम्रे अधन को होने म पानी हूँ मेरा आपने बाध्यता मानी हूँ मेरा आपने बाध्यता आकार रङ सबै बाल्टिनको हुनुपर्ने नसौदाको रात हुनुपर्ने दिनको हुनुपर्ने तिमी सालको पात हुनुपर्ने मसिनको हुनुपर्ने धन्यवाद तपाईँलाई मञ्चको नशा लागिसकेको छ यहाँ त तपाईँहरू म मात्रै कोनामा बस स्टुडियोभित्र बसेका छौँ गुनगुन गरिरहेको छौँ अलि सन्तोप्त भइरहेको छ म होइन यस्तो मञ्च पनि म कहाँ धेरै बजाएर वा वा वा भन्दाखेरि पो रमाइलो हुन्छ नै मलाई काली नबजाएदिन सुन त्यस्तो लाग्छ मलाई तर हामी दुईजना बसे पनि सुन्नेहरू चाहिँ धेरैले सुनिरहनु भएको छ यति बेला <laughs> महावीर विश्वकर्माको प्रसङ्ग उठ्यो अघि है तपाईँले उहाँको माँगे मुक्त कार्यक्रमको पनि कुरा गर्नुभयो सुरु सुरुमा सुन्दाखेरिको एक किसिमले तपाईँको अघोषित रूपमा उहाँले नै सिकाउनु भयोबाट होइन भेट भयो महावीरजीसँग त्यसपछि त्यो भेट भन्ने कुरा त फेसबुकै हो त्यो बाहेकहरू त अब फेसबुकको कुरा चाहिँ भएको छ कहिले काहीँ भयो होला त्यो हुनसक्छ त्यस्तो लाग्छ मलाई के भन्नुभयो सम्झिनुहुन्छ नहीं मैं कई कुछ कत कमेंट करे मे मेरे एवं योगी कमेंट करने अमेट मतलब आ... प्रतिक्रिया नेगेटिव कि पोजिटिव योजना नेगेटिव पोजिटिव भाग उस कसरी लिंक होता मैं चाहे दिदाखि मैं सकारात्मक दी रहा कि जो लाई मै उसे कसरी लो लिने भर पर्ने दसान म एकदम स्वीकार फेसबुक में समझना आना नेगेटिव भाला भाके एकात्मक नहीं भो यो दिने तो अब अपने साथी दाई हर सुनी रहने मनोज भंडारी गंदगवाल खीवड़ा लगायत का ररू धेरे हो प्रत्यक्ष वहाँ भेटघाट होने होना योगा हाई एटा मार्गदर्शन दिने काम दाई भैर तब सुझाव चाहे टक्क कले पालना करो तपाईँले आफू दिएको चाहिँ मैले चाहिँ यस्तो एकदम मजाले स्विकारेको कोही छ त्यस्तो ए कस्तो राम्रो सुझाव दिनुभयो कृष्ण प्रसाद अरियालजीले भनेर त्यो अब सुझाव दियो त्यसपछि अब त्यो ख्याल गरेन अब के भए उसको हो अब कसैले त्यस्तो उ गरे पनि हुनसक्छन् कसैले सुझावलाई मनन गरे नि हुनसक्छन् कसैले यस्तै हो आफ्नो घमण्ड देखाइरह दुई चारवटा राम्रो गजल देखेँ भनेर भन्नु सकेन हुन्छ हुन्छ नि त्यो उनीहरूको मनको कुरा हो भनिरह होला नि त्योसँग मलाई कुनै सरकार एक कमजोर हुनुको असर कहाँ कहाँ पुग्यो एक कमजोर हुनुको असर कहाँ कहाँ पुग्यो चस्मा आँखाको हो तर खुट्टा कानमा पुग्यो एक कमजोर हुनुको असर कहाँ कहाँ पुग्यो चस्मा आँखाको हो तर खुट्टा कानमा पुग्यो थोरै भयो भन्ने कुरा त मसँग केही पनि रहेन थोड़े भो भरा मसंग कही रहेन एकदम कम होने को सूची एक पन्ना पदम कम होने को सूची एक पन्ना पुग्यौ बेला बेला लेला में जाने बस छुट्टे जो बेला बेला लेला में जाने बस छुट्टे जस्तो मैग् मा सक तिम्रो दिल में दुनिया पग्यो मैं सक तिम्रो दिल दुनिया पुग्यौ एक कमजोर होसर कहां कह्यो Intent? ती सबै घर साँझ आफै भट्टीमा आउने छन् ती सबै घर साँझ आफै भट्टीमा आउ आउनेछन् बिहान सबै उठेर जुन घरमा दुधवाला पुग्यो बिहान सबै उठेर जुन घरमा दुधवाला पुग्यौ हेरौँ अब कति समय कलशमा समुद्र अडिन्छ हेरौँ अब कति समय कलशमा समुद्र अडिन्छ तिम्रो छातीको कलशमा मेरो आँखा पुग्यो तिम्रो छातीको कलशमा मेरो आँखा पुग्यो एक कमजोर हुनुको असर कहाँ कहाँ पुग्यो जसमा आँखाको हो तर खुट्टा कानमा पुग्यो धन्यवाद श्रृङ्गारिक अलिअलि है मैले त्यस्तो श्रृङ्गारिक कुनै सेर होइन श्रृङ्गार गरिएको सेर हो श्रृङ्गारिक भन्दा पनि श्रृङ्गार गरिएको हजुर को को हुनुहुन्छ तपाईँको घरमा मेरो घरमा बुवा आमा दाई भाइ म यता पनि लेख्नुहुन्छ गजल लेख्नु हुँदैन यो खै मबाट कहाँ आयो त्यो चाहिँ मलाई त्यही भनौँ भने यस्तै इगोकै कसरी गयो मलाई नि थाहा थिएन म पनि लेख्छु भन्ने एउटा त्यो अहमले यहाँ आइसक्यो अब थाहा छैन अहमले कहाँ पुऱ्याउँछ त्यो चाहिँ भन्न सकिँदैन अहम नै एउटा एउटा होइन के भन्नु त्यसलाई अहम भन्दा नि अहम नै भन्छु म यसलाई अहम भन्नु रुचाएँ मैले तपाईँको घरमा चाहिँ के गजल लेखेर बसेर काम नपाएर भन्ने खालको कमेन्ट आउँदैन त्यस्तो नै यस्तो अब अब आमाहरूलाई त अब छोरा अलि माथि कतै स्टेजमा गएर एक दुईवटा गजल सुन्थ्यो भने अब रोइदिनसम्म वातावरण आउनु सक्छ भनेको एकदम खुसी हुने रोइदिनसम्म वातावरण आउनु सक्छ क्या म चाहिँ कहिलेकाहीँ गएर भिडियो गएर चाहिँ म भिडियो देखाउँछु कहिलेकाहीँहरू भिडियोको अनि आमाले बुझ्नुहुन्न केही पनि तर उहाँलाई थाहा रहेछ म अस्ति गएर त्यो आवाको एउटा भिडियो देखा थिएँ यो त अस्ति पहिला पनि भनेको थिस् त भन्दै हुनुहुन्थ्यो लाग्यो यति ख्याल गर्नुहुन्छ बुझ्नु के कति बुझ्नुहुन्छ त्यो आमाको हो मजाई लुशी लो देखा एटा गजल फे सुना कृष्णाजी मुरू करे अर्क घाव में सीओ फेरी सके अर्क घाव में सी फेरी हाए धागो कपड़ाम अलझि फेरी सके अर्क घाव में सीओ फेरी हाए धागो कपड़ाम अलझिए फेरी अलझि फेरी धोका दू दिए धोका दिन्छु भनेको थियो दिएन ऊ पनि धोकेबाज निस्कियो फेरि धोका दिन्छु भनेको थियो दिएन ऊ पनि धोकेबाज निस्कियो फेरि भनेकै त हुँ शृङ्गार गरेर नआउ भनेकै त हुँ शृङ्गार गरेर नआउ मेरो नियत खराब भइदियो फेरि मेरो नियत खराब भइदियो फेरि पुगिसकेछ अर्कै घाउमा सियो फेरि यहाँ प्रेमिका त दोहोरिरहन्छन् यहाँ प्रेमिका त दोहोरिरहन्छन् ऊ भन्छ काफिया दोहोरियो फेरि यहाँ प्रेमिका त दोहोरिरहन्छन् ऊ भन्छ काफिया दोहोरियो फेरि यति जोरले अंगालोमा कस्नु भो यति जोडले अङ्गालोमा कस्नु भयो लाग्यो छातीको तस्बिर खुम्चियो फेरि लाग्यो छातीको तस्विर खुम्चियो फेरि पुगिसकेछ अर्कै घाउमा सियो फेरि हाय धागो कपडामै अल्झियो फेरि धन्यवाद संस्कृत किन पढ्नुभएको सानोबाट सम्झिनुहुन्छ करले कि रहरले मलाई लागेको थियो है कस्तो भन्दाखेरि अब मेरो अर्कै एउटा साथी थियो ऊ चाहिँ नानीघाटा बसेर पढ्थ्यो अनि एउटा पहाडतिर चाहिँ अब त्यो बुटलतिर बसेर पढ्छ होइन कुनै बजारमा बसेर पढ्छ भनेपछि साथी आयो भनेपछि पनि उता बसेर पढ्छ भने एउटा होइन ठुलै जन्तु नै आएको जस्तो क्या एउटा फिल हुने त्यसलाई मलाई लागेको मलाई संस्कृत हुँदा नि बुटोल घर पढ्ने भन्ने एउटा आमाको त्यो ऊ त्यसले गर्दा म हुन्छ बुटोलघर पढ्ने भन्ने लाग्यो अनि बिचमा त मलाई होइन पढेँ पनि बिचमा चाहिँ केही ऊ पनि थियो पढ्न मन नलाग्ने खालका उहरू पनि आए र मैले के सोचेँ भन्दाखेरि घर गएर नि के गर्नु छ आखिर होइन अरू नभए नि एक दुईवटा साथीहरूलाई होइन बुटलतिर पढ्छु भन्न त पाइहाल्छ नि भन्ने एउटा त्यो सानोको त्यो मनो काम गर्यो होइन त्यही त्यसले गर्दा पनि बस्यो आठसम्म बस्यो त्यसपछि दससम्म बस्यो अब राम्रै भयो पढाइमा त्यति कमजोर थिइनँ म अनि राम्रै भइरहेछ आजसम्म अब कहिले पछाडि फर्केर हेर्नु परेको छ जस्तो भयो नि कमजोर थिएन भनेको स्कुलमा स्कुलमा पनि अब संस्कृत विद्यापीठमा विद्यालय गुरुकुलममा आश्रमहरूमा कहीँ पनि पढाइमा चाहिँ ट्यालेन्ट हुनुभयो ट्यालेन्ट नै त भन्दिनँ म कमजोर थिएँ विशेष चाहिँ के हो तपाईँको मेरो संस्कृत त व्याकरण व्याकरण हजुर व्याकरणको चाहिँ तपाईँ अध्ययन गर्नुहुन्छ पुरै र पढ्नुहुन्छ है हामीले संस्कृतको सुरुवाती उहरू कसरी बुझाउन सकिन्छ मतलब एकदम जनरल बुझ्न सक्ने कोही संस्कृतकै गुरुकुलमा पढ्न नसकेकाहरू गुरुकुल संस्कारबाट जान नसकेकाहरू अथवा संस्कृत आफ्नो कोर्समा नभएकाहरूले सिक्न खोजे बुझ्न खोजे भने कसरी सकिन्छ यसको त अब बुझ्नलाई त अब हरेक कुनै विषय पनि अहिले असम्भव जस्तो मलाई लाग्दैन तर हुन्छ नि जस्तो अब कख गख पढ्नको लागि बाह्रखरी किनेर ल्याउनुपर्छ क्या हामीले उदाहरण दिन सक्छौँ होइन हजुर अब एबिसिडीबाट सुरु गर्न सक्छौँ हामीले अङ्ग्रेजी सिक्नको लागि होइन अब संस्कृत सिक्नको लागि कहाँबाट कसरी सुरु गर्ने त हाम्रो एउटा कस्तो छ भन्दाखेरि संस्कृत चाहिँ त्यही गुरुगुलुमहरूमा भर्ना खु होइन भर्ना खुल्छ सुरुमै त्यसमा चाहिँ अब केही सीमित सिटहरू हुन्छन् त्यहाँ सानो क्लासमा आठ वर्ष आठ वर्ष वर्षदेखि तेह्र वर्षसम्मका विद्यार्थीहरू पाँच पास गरेका आउनुहुन्छ उहाँलाई हामीहरूले आश्रमले नै अब त्यो रिज परीक्षा कोस लिएर दक्षको छ कसले सक्छ भन्ने खालको एउटा सामान्य मनोविज्ञान उपस्थित गराएर त्यसपछि अब त्यहाँ राख्छौँ के, के सीमित विद्यार्थी सानोमा है ठुलोलाई चाहिँ कस्तो छौडहरूलाई प्रौडहरूलाई चाहिँ यो बाल्मिकीमा अब भनौँ न बाहिरका हर कुनै विद्यापीठमा त्यहाँ हाम्रो तिन महिने चाहिँ संस्कृत भाषा संस्कृत भाषा प्रशिक्षण भन्ने हुन्छ त्यसो सामान्य संस्कृतको जानकारी लिए सामान्य जानकारी लिइसकेपछि हामी त्यसपछि क्लास कक्षा होइनमा उपस्थित हुन सक्छौँ पास भइसकेपछि त्यही नै हो क्लासको हिसाब जाने भने होइन भने अब पढ्नको लागि त आफै पनि पर्छ त्यो विषय आफै पढ्न सकिँदैन गाह्रो नै पर्छ संस्कृत भनेको संस्कृत व्याकरण पढेकाहरूले त कतै कतै यसो कसैले खोज्यो भने त ट्युसन लिए पनि हुँदैछ नि त्यो हुन्छ त्यो गर्छौँ गर्नुहुन्छ भने त्यो कोसिस गर्नुभएको छैन कस्तो प्रस्ताव त कतै मलाई संस्कृत पढाउनुहोस् न मलाई केही जानकारी दिनुहोस् न भन्ने त आउँछन् अब एउटा यो उमेर त्यसले पनि भन्ने खालको हुन्छ एउटा संस्कृत भएर कि यो उमेर भनेको यसै हाँसी गर्ने हो भन्ने खालको एउटा त्यो उपस्थित हुन्छ मनोविज्ञान त्यो पनि भयो र अहिलेसम्म पढाइ पढिरहेको छु अब त्यतातिर जानु परेको छैन अनि आय आर्जनको बाटो खासै खोज्नु परेको छैन सामान्य चलिरहेछ त्यो हुनाले त्यता सोचेको छैन र त्यो अवसर अवस आयो भने त्यो गर गरिन्छ गर्नैपर्छ हामीहरूले पढाइन्छ पनि पढाउनु पनि पर्छ हामीहरूले नपढायो कसले पढाउने संस्कृत सुनाउँला सुरु गर्छु भाग्यले पनि धेरै धेरै नमज्जाले ठगेर गयो भाग्यले पनि धेरै धेरै नमज्जाले ठगेर गयो चाल्लोमा अडिएको दुध कुनैबाट उम्लेर गयो भाग्यले पनि धेरै धेरै नमज्जाले ठगेर गयो चाल्नमा अडिएको दुध कुनैबाट उम्लेर गयो दिल कपडा जस्तै च्यातेर मात्रै कहाँ पुग्यौ र दिल कपडा जस्तै च्यातेर मात्रै कहाँ पुग्यो र ऊ फेरि फर्किएर आयो र पोछा बनाएर गयो ऊ फेरि फर्किएर आयो र पोछा बनाएर गयो आज फेरि तासका पत्र जस्तै छरियो जिन्दगी छरियो जिन्दगी आज फेरि तासका पत्र जस्तै छरियो जिन्दगी हार्नेले फ्याँकेर गयो जित्नेले पनि फ्याँकेर गयो आज फेरि तासका पत्र जस्तै छरियो जिन्दगी हार्नेले फ्याँकेर गयो जित्नेले पनि फ्याँकेर गयो यति बेलासम्म त सङ्लो पनि भइसक्यो होला पानी पानी यति बेलासम्म त सङ्लो पनि भइसक्यो होला उसले धमिलो रहेछ भन्यो उति बेलै फर्केर गयो उसले धमिलो रहेछ भन्यो उति बेलै फर्केर गयो किन्नेले किन्न नसकेर फ्याँक्यो बेच्नेले नबिकेर किन्नेले किन्न नसकेर फ्याँक्यो बेच्नेले नबिकेर यसरी एउटा महँगो वस्तु मूल्यहीन बनेर गयो भाग्यले पनि त धेरै धेरै नमज्जाले ठगेर गयो झाल्लोमा अहिएको दुध कुनैबाट उमेर गयो धन्यवाद हामी कृष्ण प्रसाद अर्यालसँग छौँ गुल्मी आँप घर संस्कृतमा व्याकरणमा उहाँले शास्त्री गर्नुभएको अर्थात् ब्याचलर गर्नुभएको र गजल लेख्नुहुन्छ विभिन्न मञ्चहरूमा गजल सुनाउनु भएको छ रेडियो अन्तर्वार्ता उहाँको पहिलो पटक गजलको कार्यक्रममा पहिलो पटक हामीसँग बसेर रेडियोमा कुरा गर्दै हुनुहुन्छ बुलबुलमा कृष्णप्रसाद अरियालका अरू गजल र कुराकानी लिएर केही बेरमा आउनेछौँ उज्यालो सुन्दै गर्नुहोला सीधा पूरा प्रश्न विचार उजालो रेडियो नेटवर्क बुलबुल एउटा ईरानी चरा बुलबुल बुल। तिम्रा यादले पनि मलाई याद गर्न छोडे तिम्रा यादले पनि मलाई याद गर्न छोडे बेस हुँदो रहेछ काउ नुन छर्न छोडे तिमीलाई अर्कैको अंघालोमा देखेपछि तिमीलाई अर्कैको अंघालोमा देखेपछि मलाई मेरा आँखा मनपर्न छोडे बेस हुँदो रहेछ कहाऊ नुन छर्न छोडे फूलले बिजाउँछन् भन्नुहुन्थ्यो हजुर फूलले बिजाउँछन् भन्नुहुन्थ्यो हजुर काँडाले पनि त अचेल छोडे बेस हुँदो रहेछ काऊ नुन छर्न छोडे हरेक रहरले मान्छेलाई मूर्दा तुल्याइदिन्छ हरेक रहरले मान्छेलाई मूर्दा तुल्याइदिन्छ जीवित बन्न सकिन्न बाँच्ने रहर न छोडे, वेशवादिलो हुँदो रहेछ घाउ नुन छर्न छोडे यहाँ घर छोडे सबथोक गुमाउनु पर्छ यहाँ घर छोडे सबथोक गुमाउनुपर्छ फेरि केही पनि त पाइँदैन घर नछोडे तिम्रा यादले पनि मलाई याद गर्न छोडे वेशवादिलो हुँदो रहेछ घाउ नुन छर्न छोडे आमी बुलबुल में छू बुलबुल में कृष्ण प्रसाद अरयल को गजल वाचन करबुल में फेरी स्वागत करें गुलमी आप चौर को घर यो गजल पढ़ बड़ा मुश्किल ने पढ़े कृष्णजी तबला कस्त लो नुन छर्न छोड़े रहा यो एकदम कन्फ्यूज बनाइ तब कन्फ्यूज होने कर रही काफिया को कानीर अक्षर में हिर्कानी भाईला मैं याद करते वाचन करर्न छोड़े इस भाजन करे अत चाहिए छर् छोड़े छुट्टे मत बिगारे कि डराइ नहीं तल तीर अल फरकम प्रयोग करूं भाई लगे मैं नौ प्रयोग हमी अगर गफ में ये लेसौ कि फटाफट धेरे नये अगड़ी गए बीच तर ग रोक्ने भाई विचार थोत्तर तर आए रोके मीटर गफ कर लट्ठ पड़े बसे गजल फटाफट सुनीह तो शुरू कर हरेक धर्म हरेक पटक पाप लागिरह्यो हरेक धर्म हरेक पटक पाप लागिरह्यो तिमीलाई चिनेकोमा पश्चाताप लागिरह्यो हरेक धर्म हरेक पटक पाप लागिरह्यो तिमीलाई चिनेकोमा पश्चाताप लागिरह्यो सधैँ सँगै हिँड्ने लौरो र हजुरबुवाबीच सधैँ सँगै हिँड्ने लौरो र हजुरबुवाबीच हुन्छ होला नि है गफगाफ लागिरह्यो हरेक धर्म हरेक पटक पाप लागिरह्यो तिमी मौन बसे पनि अरूलाई सिकाउन नहुने तिमी मौन बसे पनि अरूलाई सिकाउन नहुने हेर त ईश्वर पनि चुपचाप लागिरह्यो हरेक धर्म हरेक पटक पाप लागिरह्यो जसरी चोट दिने पक्षमा खुकुरी लाग्यो जसरी चोट दिने पक्षमा खुकुरी लाग्यो त्यसरी नै सुरक्षा दिन दाप लागिरह्यो हरेक धर्म हरेक पटक पाप लागिरह्यो तिमीलाई चिनेकोमा पश्चाताप लागिरह्यो धन्यवाद रमाइलो गजल मिठो गजल तपाईँलाई मैले यस्तो सोध्यो भने कस्तो हुन्छ होला संस्कृत नपढेको भए तपाईँ के पढ्नुहुन्थ्यो होला मलाई के लाग्छ भने सायद अहिले अब एउटा पाहाडतिरको त्यो आफ्नो अवस्था र हरेक कुरा हेर्दाखेरि त्यहाँको वातावरण सबै हेर्दाखेरि मलाई लाग्छ अहिले चाहिँ म बार पास त गरिसकेका हुन्थेँ होला सायद कति अरू अब विदेशतिर जाने यस्तो कुनै सोचमा जस्तो लाग्छ मलाई जानु मन लाग्दैन त्यो लाग्दैन मलाई संस्कृतमा एकदम आनन्द लाग्छ लाग क्या कुरा गर्नुहुन्छ कि हुँदैन अमेरिका अस्ट्रेलिया युकेतिर त झन् यो कर्मकाण्डी गर्न जान्ने मान्छे त असाध्यै धेरै कमाउँछन् कमाउँछन् रे म पनि त्यही सुन्छु रेमै छु म पनि म अब गएको छैन कोसिस गर्दा के होला कोसिस आ... खै त्यो चाहिँ म भन्न सक्दिनँ गर्नै सकिन्छ अब त्यो अवसर हो कस्तो हुन्छ अवसर किन हामी पढ्नको लागि मात्रै विदेश जानु पढिसकेर जान पनि सकिन्छ अवश्य अवश्य त्यो त हुनसक्छ संस्कृत नपढ्नु भएको थियो भने विदेश जानुहुन्थ्यो त्यसरी सायद त्यस्तो लाग्छ है मलाई अब त्यस्तो अब त्यो अवस्थाहरू हरेक कुराहरू हेर्नु मैले अघि सुरुमा भनेको थिएँ आँप चौरतिर पनि जान्छौँ हामी भनेर जानै नपाइएला जस्तो भइसक्यो समय सकिन लाग्यो चमघास पुग्नुपर्छ कि पर्दैन आँप चौर जानलाई पर्दैन हामी रेडीबाट तल्लोबाट त्यो कालीगण्डकीको किनार किनार हुँदै उता बढीघाटको किनार किनार हुँदै हाम्रो घर सम्पग्न सक्छौँ चोरकाटीतिरबाट चोरकाटीबाट अझै थोरै अगाडि गएपछि मजुवा मजुवापछि आँपचौर आउँछ पहिला गाविस थियो अहिले वार भएछ मुसिकोट नगरपालिका हुनाले त्यसरी चाहिँ तपाईँ घरतिर पुगिन्छ त्यतातिर आँपचौरकै चाहिँ गजल लेख्नेहरू छन् कि छैनन् कोही भेट्नुहुन्छ मैले अहिलेसम्म भेटाएको छु नि त्यस्तो त अहिले अब लेख्नु त लेख्नुहुन्छ होला त्यस्तो उदाउने गरी छैन राष्ट्रिय रूपमा सबैले चिन्ने गरी हुनुभएको छैन अब कृष्ण प्रसाद अरियालको गाउँ पक्कै अरूले गजल नलेख्ने भने त हुँदै भएन भएन भएन त्यो त छँदै छैन नि लेखौँ अरू लेख्नुपर्छ अब एउटै गजल सुन्ने समय छ कृष्णजी हाम्रो त्यो पनि सङ्घर्षजीले छिटो छिटो भन्दै हुनुहुन्छ कुन सुनाउने म सुरु गर्छु हजुर एसरी दुख्दैनन् कोही यसरी दुखाउँदैनन् कोही यसरी दुख्दैनन् कोही यसरी दुखाउँदैनन् कोही यो होइन कि यहाँ पिरती लगाउँदैनन् कोही यसरी दुख्दैनन् कोही यसरी दुखाउँदैनन् कोही यो होइन कि यहाँ पिरती लगाउँदैनन् कोही ऊ अझै पनि विश्वासको कुरा गरिरहेकी छे ऊ अझै पनि विश्वासको कुरा गरिरहेकी छे किन जिब्रो थुत्दैनन् मुख बन्द गराउँदैनन् कोही यसरी दुख्दैनन् कोही यसरी दुखाउँदैनन् कोही म रहरको पछि लागेर यस्तो ठाउँमा पुगिसकेँ म रहरको पछि लागेर यस्तो ठाउँमा पुगिसकेँ अब यहाँ बाटो बिराएर पनि आउँदैनन् कोही अब यहाँ बाटो बिराएर पनि आउँदैनन् कोही सबै चाहन्छन् समृद्ध देशको नागरिक हुन सबै चाहन्छन् समृद्ध देशको नागरिक हुन दिनभर सडकमा बलेको बत्ती निभाउँदैनन् कोही दिनभर सडकमा बलेको बत्ती निभाउँदैनन् कोही यो भीड हो एक्ला एक्लै हिँड्नेहरूको भिड यो भीड़ हो एक्ला एक्ल हिड़ने भीड़ इि ये भीड़ मन पही इसी दुख्द को दुखा को होना कि यहां फिरती कोही धन्यवाद बड़ा रमाला गजल सुंदा सुंद सुंदा सुंद विशेषकरी तब मुख को हावभाव हेन मईल लि रखिए रेडियो में देखने मिले मञ्चमा हेर्नेहरूले त हेऱ्यो होला है त्यसले पनि मलाई टक्क स्पेल बान्ड गरिदियो अब हामी छुट्टिनुपर्छ कृष्णजी यो सुनिसकेपछि कसैले तपाईँको हाउभाव हेर्न खोज्नु भएर सम्पर्क गर्नु कसरी गर्ने तपाईँलाई अब अहिलेकोमा त फेसबुकमा फेसबुक नै हो फेसबुकमा तपाईँलाई नेपालीबाट कृष्ण प्रसाद अरियाल अहिले नै म हेरिरहेको छु तपाईँको फेसबुक अरियाल नेपालीमा सर्च गर्नुभयो भने म भेटिन सक्छु भेटिन सक्नुहुन्छ फोन गर्न पनि मिल्यो नि लगुन मिल्छ कि धेरै फेरि अब कुमार केटा होइन हो नि संस्कृत पढेको एकदम अवश्य चट्ट फेरि धेरै कुमारीहरूको फोन आउँछ भने डरनु भएको त होइन त्योसँग त मलाई कुनै सरकार छैन होइन त्यो कुनै समस्या पार्दैन त्यसले आए गफै त गरिन्छ भनिदिनुहोस् नि त अन्ठानब्बे चार सत्तालिस जिरो बहत्तर कति छिटो भन्नुभयो नेपाली फेरि भन्नु त अन्ठानब्बे चार अन्ठानब्बे चार सत्तालिस जिरो बहत्तर बयानब्बे सजिलो भयो संस्कृत संस्कृत पढेको झलक बल्ल पाएँ त मैले अघिदेखि बोल्न लगाउनु पर्थ्यो समय सकियो हस् धेरै धेरै धन्यवाद तपाईँलाई हामी गुल्मी आँप चौरका कृष्ण प्रसाद अर्यालसँग बुलबुलमा समय सकिएको छ उत्पादन सहयोगी संघर्ष र म अच्युत घिमिरी बुलबुल कृष्ण प्रसाद गजल बाषण गर्दै आजलाई शुभरात्रि भन्छौ ससाना कुरामा यादको परिभाषा हटाइदिन्छ ससाना कुरामा यादको परिभाषा अटाइदिन्छ नदीले पनि त बगरलाई छालहरू पठाइदिन्छ ठिकै छ तर जाँदा जाँदै तर जाँदा जाँदै यति त बताएर जाऊ अब हाँसोलाई मेरो ठेगाना कसले बताइदिन्छ नदीले पनि त बगरहरूलाई बगरलाई छालहरू पठाइदिन्छ हाम्रो अघि हिँडेको छ एक छटपट्टिको पर्खाल हाम्रो अघि हिँडेको छ एक छटपट्टिको पर्खाल जहाँ थकाइ लाग्छ त्यहाँ पर्खाल पहिले भिसाइदिन्छ नदीले पनि त बगरलाई छालहरू पठाइदिन्छ काँडा नै चाहिँ रहेछ मुटुको काँडा निकाल्न काँडा नै चाहिँ रहेछ मुटुको काँडा निकाल्न हजुर फूल हो फूलले त मुटु मात्रै सजाइदिन्छ नदीले पनि त बगरलाई छालहरू पठाइदिन्छ तिमी गएपछि यही सोचेर दुखी रहेछ आजकल तिमी गएपछि यही सोचेर दुखी रहेछ आजकल म कतै खुशी त हुन्न मेरो मन कसले दुखाइदिन्छ ससाना कुरामा यादको परिभाषा अटाइदिन्छ नदीले पनि त बगरलाई छालहरू पठाइदिन्छ बुलबुल एटा ईरानी चरा बुलबुल बुल।